प्रधानमन्त्री दहालद्वारा मेलम्चीको स्थलगत निरीक्षण आर्थिक समृद्धिका लागि नयाँ उद्योग नीति आवश्यक रहेको उद्योग मन्त्री जोशीको भनाए सुदूरपश्चिम <स्थाथा> पीडनाबाट हराएको हतियार प्लास्टिकमा हालेर वनमा लुकाएको भेटियो दोस्रो एसियाली खोज पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू पाकिस्तानसँग सीमा क्षेत्रमा भारतीय सेना हतियार थुपार्न व्यस्त भारतसँग लगातार द्वन्द बढ़दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा रएनभाको अध्यक्षमा टासी घले उम्मेद्वारी नदिने चुनाव निर्देशिका प्रति असन्तुष्टि मोडुलेसनको बयानब्बे दशमलव दुई मेघाच र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा अब खबर प्रधानमंत्री पुष्पकमल दाहाल आज बिहानी खानेपानी आयोजनाको स्थलगत अध्ययनका लागि मेलम्ची पुगेका छनृ विज्ञ शहीद को टोली लीर मेलमची खानेपानी आयोजना को प्रगति विवरण बुझ् प्रधानमंत्री सिन्धु पालचोक में पर्ने मेलमची आयोजना को स्थलगत अधीन का निस्कित हुन प्रधानमंत्री शहीद को टोली मेलमची आयोजना का तर्फवा कार्यकारी निर्देशक घनश्याम भट्टराय प्रगति विवरण प्रस्त करे उनके बीस किलोमीटर सुरूंग खने काम संपन्न भाई अब सात किलोमीटर खन्न बाकी थे सुरक्षा अधिकारी हेलीकप्टर जान सुझाएपी गाडीमै ज्यादा अझ बढ़ी यथार्थ जानकारी हुने भन्दै गाडीमै मेलम्चीतर्फ निस्केका हुन् मेलम्ची राज... मेलम्ची राजधानी काठमाडौँमा ल्याउने योजना विभिन्न कारण दर्शाउँदै ढिलाइ हुँदै आएको छ मुलुकको आर्थिक समृद्धिका लागि उद्योग मन्त्रालयलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा सांसदहरूले जोड़ दिएका छन् उनीहरूले मुलुक राजनैतिक संक्रमण अन्त्यको दिशामा गएको भन्दै अब समृद्धिका दिशामा अघि बढ्न सरकारलाई सुझाव दिए उद्योग समितिको आज बसिएको बैठकमा सांसदहरूले उद्योग दर्तालाई सहज बनाउँदै जानुपर्नेमा जोड़ दिएका छन् उद्योग सम्बन्धित नयाँ विधेयक बारे छलफल गर्न बसेको बैठकमा उद्योग मन्त्री नवीन्द्र राज जोशी आर्थिक समृद्धि का लगी नया उद्योग नीति आवश्यकता उद्योग नीति छीटो पारित कर आग्रह समेत कर बंद रहकर उद्योग संचालन को प्रक्रिया अघि बढ़ाए उनके औषधि लिमिटेड अब छिट्ट शुरू होने जानकारी देश से सुदूर प सुदूर पश्चिम विर्तनाबाट हराएको हतियार आज बिहान फेला परेको छ दिपाल सिलगढ़ी नगरपालिकामा पर्ने वनमा गोलीसहित प्लास्टिकमा बिरेर राखेको बस्तामा हतियार फेला परेको हो नेपाली सेनाको गुरूड दल गढ़को जिम्मा रहेको सिर्टी मेसिन गन एसएमजी र त्यसको 288 थान गोली गएको साउन एक्काइस गते हराएको थियो आज बिहान सेनाले यसअघि पनि जाँच गरिसकेकै स्थानमा हतियार फेला परेको सैनिक स्रोतले जनाएको छ नेपाली सेनाले तालिम गर्ने राजपुर नजिकको वन क्षेत्रमा सेतो पोलिथिनमा डुङ्गा मुनि लुकाइरहेको अवस्थामा हतियार फेला परेको स्रोतले जनाएको छ तर नेपाली सेनाको सुदूरपश्चिम कीर्तनाले भने यसलाई अझै पुष्टि गरेको छैन हराएको हतियारको खोजी तथा अनुसन्धानका लागि असो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली पनि दिपाइल बोलाएको थियो नेपाली सेनाको आग्रहमा एक जना एसएसपी र दुईजना डीएसपी सहितको सीआईबी को, सी को टोलीले पनि हतियार हराएको बारे अनुसन्धान गरिरहेको थियो <्याँगा> विश्वभरका खोज पत्रकारको उपस्थितिमा दोस्रो एसियाली खोज पत्रकारिता सम्मेलन काठमाण्डुमा शुरू भएको छ सम्मेलनमा खोज पत्रकारिताका नयाँ आयाम खोज पत्रकारका रमाइला र दुःखका अनुभव नयाँ टेक्नोलोजीसँगै आएका चुनौती भ्रष्टाचार मानव बेचबिखन जस्ता विषयमा एकाउन्न देशका तीन सय भन्दा धेरै पत्रकार छलफलमा सहभागी भएका छन् शुक्रबार होटल एक एण्ड यतिमा कार्यक्रमको उद्घाटन भएको छ उद्घाटनपछि पत्रकारिताकै सिलसिलामा ज्यान गुमाउने विश्वभरका पत्रकारलाई श्रद्धांजलि दिएको छ सम्मेलनको पहिलो खण्डमा शुक्रबार बिहान पनामा पेपर्सको समूहसँग अन्तर्यिया चलिरहेको छ कञ्चनपुरको भीमदत्त नगरपालिकातिर पिपरैयामा जंगली हात्तीको आतंक बढ़ेको छ शुक्ला फाटा जंगलबाट आउने करिब तीसवटा हात्तीको समूहले यस क्षेत्रका दर्जनौ कृषकको धनमाल नष्ट गरेको स्थानीयले बताएका छन् जंगली हात्तीको ठूलो बथान गाउँ पस्न थालेपछि त्यस क्षेत्रका सर्वसाधारण आतंकित भएका छन् हात्तीको बथानले घर गोठसहित अन्न लत्ता कपड़ा फर्निचर नोक्सान गरिदिएको स्थानीयको गुनासो रहेको छ हात्तीले अधिकांशको घर झ्याल ढोका चर्पी घर समेत भत्काएका छन् हात्ती धपाउन साइरन तारबार तार लगायतको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् खबर खबरमा केही देश बाहिरका खबर पाकिस्तानसंघको सीमा क्षेत्रमा भारतीय सेनाले धमाधम हतियार थुपार्न थालेको छ सम्भावित युद्धलाई मध्यनजर गर्दै भारतीय सेनाका तर्फबाट तुप बुफर्स गन लगायत आध। आधुनिक हतियारको तैनाथी बढ़ाएको तथ्य प्रकाशनमा आएको थियो यद्यपि भारतीय सेनाले हिमपातको मौसम शुरू हुनु अघि नै सीमा क्षेत्रमा हतियार भण्डार गर्ने नियमित कार्यक्रम कार्यका रूपमा यसलाई व्याख्या गरेको छ तर गुप्तचर निकायबाट पर्याप्त सूचनाका आधारमा सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढ़ाइनुका साथै सामरिक शक्तिमा समेत वृद्धि गरिएको सैन्य उच्च स्रोतलाई उद्धत गर्दै बीबीसीले जनाएको छ केही भारतीय संचार माध्यमहरूले भने उग्रवादी हमला हुन सक्ने जानकारी गुप्तचरबाट प्राप्त भएको भन्दै उग्रवादीको घुसपठ र हमला रोक्न सेनालाई आधुनिक हतियारबाट सुसजित गर्ने काम भइरहेको जनाएका छन् तर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा मन्त्रालय स्थित बारूममा सेनाका उच्च अधिकारी र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा छलफल गर्नु पाकिस्तानले बिहिबार राती इस्लामाबादसहित मुलुकका विभिन्न क्षेत्रका आकाशमा लडाकु विमान उडाउनु जस्ता घटनाले दुई मुलुक विचनाव उत्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ भारतसँग लगातार द्वन्द्व बढ्दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा जुटेको छ पाकिस्तानी गए राती आफ्ना लडाकु विमान उडाएर युद्ध पूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्विटर मार्फत जनाएका छन् जियो न्युजका सम्पादक हामीर मिरका अनुसार इस्लामाबादमा गई राति चार लडाकु विमान उडेको थियो इस्लामाबादको आकाशमा एफ विमानले करिब चार पाँच फनको लगाए लगाइएको उनले जनाएका छन् आफूले पाकिस्तानी सैन्य अधिकारीसँग लडाएको विमानको उडानबारे जानकारी माग्दा सैन्य अधिकारीहरूले युद्ध अभ्यास गरिएको जानकारी जान दिए पनि उनले जानकारी दिएको उनले जनाएका छन् सैन्य अधिकारीहरूले सर्वसाधारणलाई निर्धक्क भएर बस्न आग्रह गरेको उनको अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका टासि हले उम्मेद्वारी नदिने घोषणा गरेका छन् आज पत्रकार सम्मेलन मार्फत विज्ञप्ति जारी गरी उनले उम्मेद्वारी नदिने बताएका हुन् उनी मनाङ मर्स्याङदी क्लबका पूर्व अध्यक्ष पनि हुन् उनले भदौ चौध गते अध्यक्षमा भेट्ने घोषणा गरेका थिए वर्तमान कार्य समितिका कार्यवाग अध्यक्ष नरेन्द्र श्रेष्ठ उपाध्यक्ष कर्मा शेर्पा राष्ट्रिय खेलाड़ी विज्ञान शर्माले पनि अध्यक्षका लागि आफ्नो नाम अघि सारिसकेका छन् दुई हजार विधान अनुसार चुनाव निर्देशिक बनाउनु पर्नेमा दुई हजार छैसठी के अनुसार पुरानो निर्देशिका आएकोमा उनको आपत्ति छ यही निर्देशिकामा चित्त नबुझेकाले मैले अध्यक्षमा उम्मेद्वारी नदिने घोषणा गरेको हुँ उनले भने बारे राष्ट्रिय खेलकुद परिषदमा पत्र पठाए पनि मलाई कुनै जवाब दिएनन् आफू पदमा नरहे पनि फुटबलको विकासका लागि भने आफू लागि नै रहने उनको भनाइ छ आगामी कात्तिक आठ गते चुनाव हुँदैछ रिक्त रहेको अध्यक्ष र एक उपाध्यक्ष पदका लागि विशेष साधारण सभा मार्फत चुनाव गर्न लागि तीन बजेकोटी खबर सकिएको छ प्रधानमन्त्री दहालद्वारा मेलम्जीको स्थलगत निरीक्षण आर्थिक समृद्धिका लागि नयाँ उद्योग नीति आवश्यक रहेको उद्योग मन्त्री जोशीको भनाई सुदूरपश्चिम पृथनाबाट <Osmani> <code> हराएको हतियार प्लास्टिकमा हालेर वनमा लुकाएको भेटियो दोस्रो एसियाली खोज पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू पाकिस्तान संघको सीमा क्षेत्रमा भारतीय सेना हतियार थुपार्न व्यस्त भारतसँग लगातार द्वन्द बढ़दै गएपछि पाकिस्तानी सेना युद्धको तयारीमा र इन्फाको अध्यक्षमा टासी घलेली उम्मेद्वारी नदिने चुनाव निर्देशिका प्रति असन्तुष्टि